सोच छ लक्ष्य छ निश्चित गन्तव्य छ निविक छ मनमा विश्वास छ गीत छ संगीत छ उत्साहको रंग छ खोज छ खबर छ नि आफ्नो पान छ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 स अन्तर्गत गएको श्रृङ्खलादेखि हामी साहित्यकार इक्साहाङ चेमजोङको उपन्यास कालो आकाशको वाचन गरिरहेका छौँ कालो आकाशको आज दोस्रो श्रृङ्खलाको वाचन हो यथार्थ जीवनमा घटे जस्तै तरिकाले लेखिएको उपन्यास कालो आकाशको आज दोस्रो श्रृङ्खलाको वाचन हो इक्साहाङ चेमजोङको उपन्यास कालो आकाशको दोस्रो श्रृङ्खलाको वाचन अब सुरु हुन्छ त्यही चौतारी त्यही उकालो बाटो अनि छेउछेउमा उभिएका प्रकृतिका चौकीदार बुट्यानहरूले मात्र माखको कथा पढेको छ मौन भाषामा त्यहाँका निर्जीव वस्तुबाहेकहरूलाई मान थाहा नै छैन माखकले कलिलो उमेरदेखि ढाकर बोकेर गाहकीको सुन बोक्नुको तात्पर्य र कसैले बुझ्न चाहँदैनन् पनि आफ्नो दुःख सबै आफ्नो स्वार्थमा व्यस्त छन् माखक पनि आफ्नो दुःख कसैको सामु पोखाएर आफू कसैको सहानुभूतिको पात्र बन्न चाहँदैन उसलाई थाहा चा। छ यहाँ कसैको दुःख कसैले बुझ्ने छैन उसको लागि संसार स्वार्थी छ निष्ठुरी र कठोर छ रिमझिम उज्यालो खस्दैछ सा। माखक सारताप मा उकालोमा पछाडि पारेर पोवाबुङ उकालोसँग सङ्घर्ष गर्दैछ अगाडि पछाडि उ जस्ता भरियावाला ढाकीहरू पनि थुप्रै छन् गरौँ भारीको थिचाइसँगै आ आफ्नो धुनमा हरेक प्रसङ्गको गफ लगाउँदै सुस्तरी सुस्तरी उकालो बाटोलाई नापिरहेका छन् तर माखकलाई कसैको गफले आकर्षित गर्दैन ऊ आफ्नो धुनमा मौन छ जब भारी बोकेर त्यो उकालो हिँड्छ उसलाई एक अतीतले जिस्क्याउन थाल्छ त्यो उकालो बाटो सिनेमाको रिल भए चाहिँ घुम्न थाल्छ चा। जति बाटो काट्दै जान्छ त्यति नै उसको नयनभरि अतीतको यादहरू झल्किन थाल्छ त्यो अतीत माख कहिले भुल्न सक्दैन कलिलो मुटुमा कैद भएको अहिलेसम्म ताजै छ न त हराउन सक्छ न त राखिरहन नै गर्दा गर्दा जस्तो जे काम पनि गर्नुपर्छ आज सन्चो नभएको आमाले आफ्नै बारीमा भएको एउटा कागतीको बोटबाट सिला गरेर सानो छोराको लागि भारी तयार पार्छिन् बिहानै खाजा दिएर आमाले सम्झाउँदै भारी बोकाउँछिन् माखक यो कागती बेचेर दुई किलो चामल आधा किलो तैँले किन्न जान्दैन छोला गइरी ठुलीलाई किन्न लगाउनु माखक आमाको सबै कुरा ध्यानमा राख्दै स्वीकृति दिन्छ फेरि आमाले सम्झाउँछिन् छोरा भरे छिट्टो आउनु कागती बिकिसक्ने बित्तिकै आउनु तेरो बुबा र म पर खोल्सा हरिकोमा खेताला जान्छौँ बहिनीलाई पनि उतै लान्छौँ तँ छिटो आएर बहिनी हेर्नु र बहिनीको लागि मिठाई र बुबाको लागि एक रुपियाँको सुर्ती नबिर्सीले है माखका आमाको सबै कुरा ध्यानमा राख्दै स्वीकृति दिन्छ आमाले एक टकले मायलु नजरले हेरिरहन्छन् माखक सकि नसकी उकालो लाग्छ आमाको स्नेही नेत्र विस्फोरित भइरहन्छ आँखाबाट दुई थोपा आँसु खसाल्छिन् अन्धकार अन्धकार छ शून्य अनि उजाड छ जहाँ आँसो र खुसीको फूलहरू फुल्नै सक्दैनन् उसमा आधी बेहरी छ जहाँ उज्जवल भविष्यको दीप जल्नै सक्दैन अनि थुप्रै थुप्रै बाधा अर्चन र व्यवस्थाहरूको पहाड उभिएको छ सानी छोरी मागसते दिउँसो आमाको कोखमा रुन्छन् कागनको डिलमा उभिएर आफ्नो छोरालाई ओझेल पर्ने भारी हेरिरहन्छन् अनि आँसु पुस्तै भित्र पस्चिन् सानी छोरी साथ भएर रुन छाड्छिन् पाइतालामा कुनै जुत्ता चप्पल छैन कलिलो पाइँताला ती कठोर चाहना र काँडासँग कति पनि नडराई सङ्घर्ष गर्छ छा। त्यो निर्दय गोरेटोमाथि टेक्नै पर्ने बाध्यता उसको पाइतालामा छ जो उसको लेखान्तमा त्यही हुनुपर्छ आमाको आज्ञाकारी छोरा भएर होला अरूभन्दा पहिला बजारमा पुगेर आफ्नो कागती बेचिसकौँ भन्ने भावनाले उकत्तै नबसी सुस्त सुस्त हिँडिरहन्छ जति हिँड्यो उति नै भारी गरौँ गरौँ हुँदै जान्छ पुवाबुङको उकालोमा उसले एकचोटि नबिसाइ नसक्ने भएपछि बिसाउँछ भर्खरै आउँदै रहेछन् गैरी खेते ठुलीहरू ठुलीले एक्लै देखेर सोच्छे होइन माखक तँ एक्लै आएको माखक पनि अँभन्दै टाउको हल्लाउँछ ठुलीले पनि माखकको छेउमा बिसाउँछे अनि माखकले भारी हेर्दै बोल्छे बिचरा यति सानो केटाले यत्रो भारी बोकेर यत्रो उकाल हिँडेको डोको पनि कति राम्रो रहेछ कसले बुनेको फुच्चे माखक मलिन बोल्छ बुबाले ठुली भारी बोक्दै ओल्छे लुजाउँ भरे ढिलो हुन्छ दुवैजना भारी बोकेर उकालो लाग्छन् केही माखकले गैरी खेते ठुलीलाई सकी नसकी पछ्याइरहन्छ तर जति हिँड्यो उति नै गरम हुँदै जान्छ भारी फुच्चे माखक शिथिल हुँदै जान्छ गैरी खेते ठुलीको चार महिना नसक्ने स्थितिमा पुग्छ माखक तीव्र गतिमा बढ्छ रौँ कि हुन्छ गाला रोन्किन्छ नजाउँ भने आमाको आज्ञापालन गर्नु पर्यो जानै नसकिने स्थितिमा पुग्यो माखकको गोडा सुस्ताउँछ कुनै चौतरीमा बिसाउन मन लाग्छ अनि उसले बिसायो तर गैरीखेत ठुलीले बिसाएनन् केही माथि पुगेर बोल्छे माखक तँ बिस्तारै आउँदै गर म बजारमा पुगेर बस्ने ठाउँ रोक्दै गर्छु ल माखकले आखिर बाध्यताले पनि हुन्छ भन्ने पऱ्यो त्यो उकालो गल्लीभरि बजारीहरू हिँडिरहेका छन् कोही गर हल्ला गर्दै युवा युवतीहरू गीत गाउँदै नाच्दै हाँस्दै हिँडिरहेका छन् त्यत्रो भिडमा माखक मात्र सानो तर गहरू भारी बोकेको छ कसैले हेपेर झन्डै झन्डै घचिडी दिन्छन् तर माखक आफ्नो गति छोड्दैन किनकि उसको जन्म दिने आमाको आज्ञा पालन गर्नु छ धेरै समयको सङ्घर्षपछि शिथिल भएर कठिनले माखक पञ्चमी बजारमा पुग्छ चार खालको चिसो हावा मुटुमा पुग्छ आङमा एकसरी पुरानो दौरा र ठुटे दौरा सुरुवाल बाहेकहरू कपडा छैन जाडोले लकलक कामदेखि बजारको भिडमा माखक गहिरी खेती ठुलीलाई खुज्न थाल्छ खाली जिउ त मान्छे ओरपर गर्न मुस्किल पर्ने बजारको भिडमा फुच्चे माखक त्यत्रो भारीसँग कसरी जान सक्छ र अझ उसको टाउकोले पनि त्यो बोझ थाम्नु नसक्ने स्थिति आएपछि बजारको भिडमा बिसाउँछ त्यहाँ कसले पक्रिदिने भारीलाई बिचरा माखकको भारीसँगै अर्को मान्छेको भारी पनि पुग्छ उनीहरू कराउन थाल्छन् ए फुच्छे तैँले के गरेको यो कसले यहाँ बिसाउन लगायो तेरो भारी मेरो भारी सबै छिटो। यो सबै बारीको पैसा तिर नत्र भने तेरो गाला रन्काइन्छु साल त्यो भारीवाला बाहुन बुढोले नाना थरीको गाली गर्छ माखकलाई बिचरा माखक रुन नहाँस्नुहुन्छ त्यत्रो मान्छेको भिडमा ऊ मात्र एक्लै भएको महसुस गर्छ त्यति बेला नै त्यो बाहुन बुडोको प्रत्येक शब्दहरू उठ् कलिलो मुटुमा कोरिन्छ त्यहाँ उसको कागतीको दानाहरू कुल्चिनुभन्दा पनि उसको कलिलो भावनाहरू कुल्चिँदै थिए गरिबीको दायराभित्र रहेर पनि सगरमाथा चाहिँ उच्च लाग्ने शिर अनि पौरखी मनहरूलाई त्यहाँ निर्दय पाइतलाहरूले कच्याकुचो पार्दै थिए सकेसम्मको कागती टिपेर माखक एक छेउ लाग्छ आधा जति नै कागती खेर गयो त्यो छेउमा कसले किन्नेर ऊ केही अगाडि जान्छ ऊ जस्तै कागती बेच्ने एक महिलाले सायद आफ्नो कागती नबिक्ने भयो भनेर होला माखकलाई त्यहाँ बस्न दिँदैन साँच्चै माखकको लागि सबै स्वार्थी भए त्यहाँ आफू जस्तै भारी बोक्ने भारीवालाले अर्को भारी बोक्नेको मर्म बुझिदिएन मुन्ठुआर ठिने गरी बोकेर ल्याएको कागतीलाई माखकले जसरी पनि बिकाउने प्रयास गर्छ तर कसैले हेरेनन् गरिखेते ठुलीसँग पनि भेट भएन भित्रभित्रै रुँदै माखक विवास भई छेउ लाग्छ छेउमा कसले किन्ने माखकको कागती त्यो पनि अघि लडेर धुलो नै धुलो भए लागेको छ र पनि उसको अठोट ढलेको छैन कतै दयालु आएर आफ्नो कागती किनलान, कि की भने उसको भरेलु आशाहरू उम्रिरहन्छन् कुनै मान्छे आफ्नो नजिक आयो भने उसमाथि अपेक्षित नजर लगाउँथ्यो तर ती सब मान्छेहरूले माखको बारीमाथि छेसको नजर पनि लगाउँदैनथे यस्तै यस्तै भइरह्यो लगभग चार घन्टा जति त्यसपछि बजारेहरू घर फर्कन सुरसारमा लागे एक दुई दुईजना हुँदै हुलका हुल फर्किन थाले माखकले भरिलो आँसा बिस्तारै ओइलिन थाल्यो उसको भित्री हिँड्दैदेखि नै बक्कानो फुटेर आउन खोज्यो तर उसले बलजफ्तीले दबायो कसैले अधिकमा रुन लाग्यो स्वार्थी धरतीमाथि सरापिलो आँसु झर्छ कसैले देखे पनि कसैलाई सोन्ने फुर्सद कसैसँग छैन आकाश धुमिन थाल्छ कालो कालो हुँदै जान्छ चा। चारखालको हावा जोड जोडले बहँदै नियतिले ठगेको मोटुमा पुग्छ एकसरो पुरानो लुगाले कतिपय छेक्न सक्छ र चिसो सिरेटोले कलिलो आङमाथि निरन्तर आक्रमण गर्न थाल्यो जति नै सहन खोजे पनि सफल हुन सकेन माखक बजारीहरू मात्र होइन वातावरण पनि उसको लागि बाधक बनिदिन्छ जाडोको अधिक चाप कप्न नसकेर माखक थरथर काम्दै आफ्नो भारी बोक्छ त्यहाँका सबै चिजहरूसँग हार खाएर माखक आफ्नो हार स्विकार्दै घरतिरको बाटो लाग्छ उसको हिँडाइमा कुनै ठाउँको घृणाको आवेगहरू झर्छन् गाली सरा पनि तिरस्कारको आँसो तप्पतप्प खसल्दै तप्प उकालो उकालो लाग्छ माखक आफ्नो आमाले भनेको सामानहरूको नाम उसको मुटुमा धड्किँदै छातीको कुना काप्चामा तरंगित भएर गुन्जिन थाल्छ दुई किलो चामल आधा किलो सुँगुरको मासु बहिनीका लागि मिठाई अनि बुबाको लागि एक रुपियाँको सुर्ती <ण्णागी> आमाको काम पुरा नभएकोमा पश्चतापको आँसु रसाउन थाल्छ अब आमालाई के जवाफ दिने कसरी घर जाने ती भारी बोकेर खालि हात सानी बहिनी कति आशा गर्दै हो दाइले मिठाई ल्याइदिन्छ भनेर दिनदिनै अर्काको खेतमा जाँदा थाकेका बुबा आमाको जाउलीको भाँससँग सुँगुरको मासु खाने कति इच्छा होला पैसा नभएर लाम्पाते सुर्तीले वाक्क भएको बुबा बजारको काढा सुर्तीमा आफ्नो वेदना उडाउने कति चाहना थियो होला बिचरा आज सबै भङ्ग भयो माखको आँसु रोकिँदैमा फेरि रुन्छ अति नै उसको पाइला पनि छिटो छिटो चल्छ यहाँ त गरिब दुःखीलाई त देख्दा रहेछन् कलिलो दिमागले कति छिटै सोच्यो रुवाईको चौतारीमा वेदनाको भारी बिसाउँदै पिठ्यूको भारी एकचोटि पनि नबिसाई रिमरिममा माखकले आफ्नो घरको आँगन देख्छ सायद उसको सधैँ झरिरहने अविरल आँसु थपिदिने ठाउँ पुग्या होला माखक झन् साह्रो रुन थाल्छ छोरा अहिलेसम्म पनि नआएकोमा केही चिन्तामा डुबेर बसेका बुबा आमाले बाहिर छोराको आकस्मिक रुवाई सुनेर दुवै आत्तीले बाहिर निस्कन्छन् छोरा उही भारीसँगै रुँदै आएकोमा छक्क पर्दै आमाले भारीसँग पछ्याएर अङ्गालोमा राख्दै सोध्छिन् माखकको रुवाई झन् तीव्र हुन्छ आफ्नो आमाको न्यानो अङ्गालोमा खुब रुन्छ रोहिरहन्छ केवल आफ्नो मनको वेदना त्यही आँसुले बगाउँछ आफ्ना बाबाको पनि मुटु चिरिएर आँखा रसाउँछ सानी बहिनी मागसती पनि रुँदै आफ्नो बुबाको काखमा जान्छन् एक घल मुटुले गर्दा त्यहाँ तीनवटा मुटु पनि रुन पर्यो किनकि चार मुटु एक मुटु हो र एक मुटु चार मुटु हो जो एकलाई चोट पर्दा सबैलाई दुख्छ प्रेममै पाराले आमाले सुनसुमाउँदै छोराले सम्झाउन थाल्छन् थाल। त्यसले सबै वेदनाहरू आँसुसँगै आमाको सम्झाइमा विलिन हुन्छ माखाको रुवाई के कम हुन्छ र आय आर्जन पर्यन्त पञ्चमी बजार कहिले नजाने प्रस्ताव आमा बाबुसँग राख्छ यति सानो छोराले यस्तो दुर्व्यवहार बेहोर्नु परेकोमा आमा धेरै दुःखित हुन्छन् आमाले अति प्यारले सान्वना दिँदै घरभित्र लान्छन् बेलुका त्यहाँ जाउलीको आगो बलेन आमा ससाना छोराछोरीलाई एक छाक पनि राम्रोसँग खुवाउन नसकेकोमा खिन्न हुन्छन् एक आपसमा प्रश्नवाचक दृष्टिले हेराहेर गर्छन् दुवैको आँखामा उत्तरको नाम निराश नभेटेपछि दुबै आँखा झुक्छन् अनि त्यहाँ स्तब्ध हुन्छ सानो झुपडीभित्र सुनसान हुन्छ ताकि सियो खसेको आवाज सुन्न सकिन्छ छोराले चा। चामल ल्याएर पकाएर खाउँला भनेर बिहानै मस्काएर राखेको भाँडामाथि एक नजर लाउँछ भाँडा पनि दुःखी भए झि चम्केको छैन आगो पनि सधैँ झिँ बलेको छैन मानव आज झुपडी नै आँसुमा डुबेको छ पेटको सानो कुनै उपाय नभएपछि आमा निराश हुँदै ओछ्यान लाउँछन् मधुरो बत्ती पनि निभाएर चारवटा भोकुपेट ओछ्यानमा ढल्किन्छन् सानो झुपडी निष्पट अन्धकारमा हुन्छ तर ती चार प्राणीको आँखामा निज छैन कोल्टे फर्किन्छन् कोल्टे फेर्छन् तर निन्द्रा त परेजा कता कता शरीरले बिजाए जस्तो लाग्छ त्यहाँ अन्धकारले पनि निसासिए जस्तो भयो मिठो मिठो कल्पनामा हराएर कल्पना यथार्थमा परिणत हुन सकेन तैपनि बिहानीको प्रतीक्षा गरिरहे केवल धैर्यताका छ हतेरिका यो माखकीको लाइन पछ्याउन नसकिँदो रहेछ हो म त भुतुक्कै गरेँ यहीँ बिसाउनु पर्यो आवाजले माखकको रङ्गीन दयातहरूको रेल चुडिन्छ यथार्थमा आउँदा त कथाको आफ्नो मुन्टो पनि अराटिसकेको रहेछ अतीतको कहानी लाग्दो यादले आँखाबाट आँसु पनि झर्दै रहेछ आँसु पुस्ती छेउको सिरानीमा भारी बिसाउँछ मुन्टो सजाउँदै माखक बोल्छ खोइ अरू साथीहरू त रामश्रेष्ठ आफ्नो मुन्टो दाया बायाँ पार्दै बोल्छ साथीहरू त तल लहरे चौतारामै छोड्यो नि नबिसै आइस अनि म पनि तल पक्ष्यौँ भनेको त बुतुकै पारिहालिस् नि माखक मौन रहन्छ फेरि रामश्रेष्ठ बोल्छ यसरी नै हिँड्यो भने हामी एकचोटि बिसाएर पञ्चमी पुग्छौँ साथीहरू त तलै छोड्यो हामीले पुर्याएर सौदापात किन्दै मात्रै आइपुग्छन् होला केही क्षण बिसाएर फेरि दुवै लाग्छन् उकालै उकालो त्यहीँ उकालो हो जो जीवन जिउनुको अर्थ सिकाउने र जिएर उपभोग गर्नु छ भनेर पाठ सिकाउने उकालो हो हाटबाट फर्किदा खेत गरे साइलीले माखकलाई सुटुक्क भन्छे माखक भोलि बेसी कान्छाको बिहेमा धान नाचुना आऊ है माखक मुस्कान छोड्दै बोल्छ ए यहाँ त हामीलाई पनि निम्तो छ नि हामी जसरी पनि आउनै पर्छ राति बस्ने गरी आउने नि ल साइली बोल्छे माखकले स्वीकृति दिँदै बोल्छ भइहाल्छ नि बरु जाँड रक्सी बाक्लो र मिठो छाने राखन त्यसको लागि चिन्तै लिनु पर्दैन नि हामी यत्रो चेलीहरू भएको के काम असाच्चै यहाँ आएर फेरि लोकन्दीहरूसँग मात्र धान नाच्ने होइन नि साइलीले कुरा कोट्याउँछे माखक जानेर पनि अन्जान भनेर सोच्छ, अनि म चाहिँ कुसँग धान नाच्नुहुने साइली दिल लगी गर्दै बोल्छे मेरो प्यारो साथी तिम्रो हृदयको रानी फुङ्सा नेम्बाङलाई मात्र नाच्नु पाउँछु ल ल तिम्रो प्यारो साथीलाई रातभरि म मात्र धान नाचुँला फेरि तिमीले पनि फुङसालाई अरू पाउनसँग पनि नाच्न नलगाउनु ना नै बुझ्यौ ठट्यौलीमा माखक बोल्छ ल ल तिमीहरू मात्र धान नाच्नु रातभरि तर कतै हराउने हो, होइन नि फेरि माओवादीको नम्मरी भाटा खाइएला नि साइलीको कुरासँगै दुवैजना आस्छन् छुट्टिने दोभाटोमा पुगेपछि सबैजना आआफ्ना घरतिर लाग्छन् आजदेखि कान्छाको बिहे चारतिरबाट पाहुना निम्तालु उपस्थिति छ बिहे घरमा च्याब्रुङ र माइकको आवाजले कान्नै छेडौँलाजै हुन्छ पाहुना पात्र निम्तालुहरूको लागि खानापिना बनाउने भान्सीहरूको कामको ओहिरो छ जाँड छान्ने चेलीहरूले गाग्रीका गाग्री छानिरहेका छन् भान्सीहरूले मान्द्रोभरिभरि खाना पकाइरहेका छन् सब्जीको लागि एउटा राँगा बिहानै काटेर लाठेहरूले लाठेहरूले तयार पारिसकेका छन् खेत गरे साइली कौसी गरे ठुली काँदुली र फुङसा भएर बिहानदेखि जाँड छान्नु र आउनेहरूलाई बाँडी दिनमा व्यस्त छन् काँधुलीले जाँड दिँदै ठुलीलाई भन्छे ठुल दिदी लुयो जाँड चाख्नु त पातुलो भयो भने त फेरि तुम्बाक्साहरूले गाली गर्छन् ठुलीले पनि जाँड चाख्दै भन्छे अँ यो चाहिँ ठिक भए जस्तो छ अघिकोसँग मिसाउनु पर्छ केही सोचे जस्तो गरेर फेरि ठुली बोल्छे मलाई त सबै लोकन्दीहरूभन्दा मलाई त सबै लोकन्दीहरूभन्दा बेहुलीको साथी बाय बाय ए, लोकन्दी नै राम्रो लाग्यो हो म केटा भएको भए उसलाई नै बिहे गर्थेँ ए त्यस्तोले तँलाई हेर्छ त्यो लोकन्दी त काठमाडौँ पो पर्दैछ अरे खेत गरे साइलीले बोल्छे ठुलीको मुखमा बुजो लाग्छ काँदुली जिज्ञासा राख्छ होइन हो हाम्रो गाउँबाट पारी कसैकोमा लोकन्दी जान नपाउने हो कि कि आऊ यसपालि पक नपक हामी तेरैमा जाँ लोकन्दी जानुपर्छ किन अतार गर्छेस फुङसालाई खसाल्दै काँदुलीलाई धैर्य धारण गराउँछे जाँडको धुक्रो निचोड्दै काँदोले बोल्छे ज्योतिषीको अनुसार अर्को साल चाहिँ पक्का तेरोमा जानुपर्ने रे भनेको सुनेको छु सु। छानेको जाँड गाग्रीमा सार्दै ठुली बोल्छे धेरै हल्ला नगर तिमीहरू दुवैजनाको हुन्छ बरु हामी चाहिँ दुई दुईचोटि लोकन्दी जान पाउँछौँ होइन साइली साइलीले पनि होमा हो थप्छे अलिक परेबाट खुली कान्छा कराउँदै आउँछ ए चेली हो धेरै नछान नि माओवादीको तिमीहरूको ढाँडमा पर्ला नि खै अहिले छानेको कस्तो भयो अघिको त अलिक पातुलो भयो भन्थे तुम्बाक्साहरूले टाउको कुन्याउँदै खुइले कान्छ जाँड खाने न्यु पार्छ फुङसाले एक बटुको जाँड दिँदै भन्छे दाई जाँड धेरै नखानुहुने माओवादीले त्यहीँ जाँडमा डुबाएर मार्ला नि खुइले कान्छ जाँडमा हात लिँदै बोल्छ मैले जाँड धेरै कहाँ खाको छु र चाखेको मात्र हो नि फेरि तिमीहरूले छानिहाल्यो यसलाई त्यत्तिकै खेर फाल्नुभन्दा त खानै पर्यो त्यसपछि एकै श्वासमा त्यो पालाको जाँड चट्टै पार्छ अनि जुङ्गामा लागेको जाँड पुस्ते बोल्छ आहा साँच्चै चे मेरो चेलीहरूले छानेको जस्तै मिठो रहेछ चा। लो चारवटी मेरी छिटो छिटोभन्दा छिटो ज्वाइँ पाओस् मेरो आशीर्वाद चेलीहरू मुख बग्याउँछन् खुइले कान्छा भान्सीहरूको चुलोतिर लाग्छ यो समय खुसी र उल्लासमयको भए पनि प्राय सबैको मनमा त्रास छ एकै सुनमा केही घटना पो घट्ने हो कि भनेर सधैँजी बिहेमा रमाइलो गर्ने चाहना हुँदाहुँदै पनि देशको स्थितिको कारण निमतालुहरू छिटो छिटो गरेर घर फर्किन्छन् झन् केही दिन अगाडि मात्र दुईजना माओवादी आएर धेरै खर्च नगर्ने जाँडरक्सी बन्द धेरै हल्लाखल्ला नगर्ने आदेश दिएको छ भने गाउँभरि हल्ला भएपछि सबै गाउँलेहरू डरले थरथर भएका छन् घरमुलीहरूको त झन मनमा ढ्याङ्ग्रो बजिरहेको छ यस्तो नगरौँ भने पनि गाउँलेहरूको कुरा काट्ने मेलो हुने गरौँ भने पनि एकातिर डर मर्दो फेरि लाउरेको एक्लो छोरो जे पर्ला त्यही टर्ला भन्दै हिम्मत कसेर आखिर गरेरै छाडे बिहेको दिनभरि कोही कसैले बाता नपुर्याएकोमा केही ढुक्क भए च्याब्रुङको एकोरो ताल नौमती बाजाको सुरिलो भाका अनि माइकको मिठासयुक्त आवाजसँगै आजको समयले पनि डाँडो काटेछ साँचपक प्राय निमतालहरू फर्किसकेपछि मात्र कामदारीहरू फुर्सद भएको महसुस गर्छन् तैपनि राति धान नाच्न आउनेहरूको ओहिरो लाग्न थाल्यो ती आउनेहरूलाई चिया पानी त दिनै पर्यो उही चेलीबेटीहरू त हो नि काम गर्ने भनेको वरिपारीबाट आउनेहरूको हुलसँगै माखक पनि टुप्लक्क देखापर्छ आफ्नो हुलको बिचमा फुङसाहरूलाई जाँड दिनमा व्यस्त भएकीले माखकलाई देखिनन् खेतगरी साइलीले फुङ्सा त्यहाँसे भनेर हातको इसाराले माखकलाई सङ्केत दिन्छे माखक लाजले मुसुक्का हाँस्दै सिर्ने हुँछ माखकको साथीहरूले जाड थापेर पिउन थाल्छन् तर माखक भने पछाडि लुके जस्तो गर्छ त्यो देखेर खेतगरी साइले फुङसालाई बोलाइ कानेखुसी गर्छ बल्ल फुङसा माखकको खोजीमा नयन डुलाउँछे माखक पछाडि फर्किरहेको देखेर फुङसाले एकपटुको जाँड लगेर दिन्छे माखकले जाँड थाप्नु गाह्रो मान्छ फुङसालाई आग्रह गर्छ खासै मिठो त छैन होला तैपनि यसो हामीले छानेको जाँडलाई अपमान नगरी पिइदिए म आपारी हुने थिए यो आग्रहपूर्ण मिठासुक्त फुङसाको बोलीले माखक झन् लजाउँदै अरू साथीहरूले देख्ला कि भनेर साथीहरूलाई हेर्छ आ धुनमा गफ लगाउँदै पिउँदै रहेछन् तर खेत गरे भने ती दुईलाई नै हेरिरहेकी चाहिँ माखक र साइलीको आँखा जुत्छ साइली चोर आउँला ठड्याउँदै ठट्यौलीमा खबरदारीको संकेत दिन्छे अनि माखक लजाउँदै जाँड थाप्छ माखकले जाँड थापेकोमा ठट्यौलीमा शिर झुकाउँदै फुङसा बोल्छे अब धान नाच्न पर्छ बल्ल माखक बोल्छ अहो यो त उल्टो भयो नि मैले चाहिँ भन्नुपर्ने शब्द हजुरले भनेपछि आएकोतिर जाँदै गरेकी फुङसा फर्किन्छ बोल्छे होइन मेरो अनुरोध थियो हजुरको स्वीकार थियो माखाको अन्य केही कुराको वास्ता नगरी फुङसा आफ्नो साथीहरूतिर जान्छे गोर्खे पेट भरिन्जुल जाँड पिएर थाल भुइँमा राख्दै पुस्ते बोल्छ एकेटा हो जाँड धेरै नखाउ है भरे एमबीले भाटा हान्यो भने म तिमीहरूको रक्षा गर्दिनँ नि यो सुनेर काँदुलीले छडके हान्छे एकेटी हो भरे जाँडले तिमीहरूको पेट फुट्यो भने म सिलाउँदिनँ नि जना गलाला हाँस्छन् माखक जाँडले सर्किन्छ आधा रहेको जाँड भुइँमा राखेर रा, खोक्दै एक छेउमा जान्छ साइलेले फुङसालाई हराउँछ ए फुङसा माखकले साह्रै सर्के जस्तो छ जा ढाडमा सार्दे फेरि सबैजना हाँस्दै बिहे घरतिर रा लाग्छन् राज्य पक्क परेछ जुन ढिलो उदाउने भएकोले मान्छेले धिप्री र पेट्रोल म्याक्सको सहारा लिन थाले दिनभरिको कामले थाकेकी काँदुले रिसाएको भावमा बोल्छे भोहै अब त जाँड पनि नबाणो मान्छे आए पनि आओस् जाउँ पर घरमा अब त हामी पनि धान नाच्नुपर्छ काँधोलीको कुरामा सबैको मन मिल्छ सबैले सामान ठिकसँग थन्क्याएर पाहुनाहरूको डेरातिर लाग्छन् बिचमा खेत गरे साइलीले फुङसालाई खुसुक्क भन्छे ए फुङ्सा तँ त अरू पाहुनासँग धान ननाछ माखकसँग मात्र नाच्नु नि फुङसाले कुरा बुझे पनि नबुझे झिँ गरेर सोच्छे किन फेरि साइली बोल्छे भरे माखक रिसायो भने फुङ्साले व्यवस्था गरे जिं गरी बोल्छे ए त्यो त भइहाल्छ नि पाहुनाहरूको डेरामा पुगेर पनि कोसीघारे ठुली र काँधुलीले पाहुनाहरूसँग परिचयको वातावरण मिलाउन थाल्छन् बिहे घरमा धान नाच्न आउनेहरूको भिड छ आँगन भरिभरि मान्छेहरूले फरिएको छ अझै माओवादीले नाचगानको लागि मञ्चन कार्यक्रम गर्न नदिएर मात्र नत्र यसको एक दुई तिहाई ज्यादा मान्छे हुन्थ्यो वारी आँगनमा आ आँ आफ्नो हुल बाँधेर धान नाच्न थाले एकछिनपछि गौरी गरे थुलीले सूर्य स्वरमा पालम गुन्जाउन थाल्छ मल्ला Opa oh, ki jiu se aase waro ha, ha ha ha E ho ha ha ha सबैको कोरसमा पालमले मुटु छुन्छ सबै आआफ्नो धुनमा धान नाच्न थालेपछि माखको खोजीमा फुङसाको आखा चञ्चल हुन थाल्छ धान नाच्दै गरेको आफ्नो समूहलाई छोडेर केही बहाना गर्दै एकातिर जान खोज्छे त्यति बेला त्यही समूहको पाहुनाले छड्के हान्दै बोल्छ ल ठिकै छ हामी तपाईँलाई रोक्दैनौँ यदि हामीले तपाईँलाई रोक्यौँ भने हामीलाई पाप लाग्नेछ जानुहोस् यति बेला प्रतीक्षामा कोही तडपिँदै होला अब फेरि फर्केर आउनुभयो भने हामी आफैले आफैलाई पापी ठान्नेछौँ फुङसा बहना गर्दै बोल्छे होइन लुङ्गा म धेरै समयको लागि जानु लागेको होइन कि म बाहिर गएर फेरि आइहाल्छु नि अनि धान नाचौँला नि आजको रात छँगै हुने गरी ते धान नाच्ने समूहकै पाउनेपट्टिबाट अर्को एकजना बोल्छ खै लुङ्गा हामी पनि त खासै भित्र छौँ जस्तो लाग्दैन फुङसाको बोल्ने बाटो नै हराए झै के भनौँ कसो गरौँ हुन्छ खेतगरी साइलीले फुङसाको मर्म बुझी उनी हत्ते बोल्छन् होइन लुङ्गा हाम्रो साथीले पालमको कुम्लो छोडेर आउनु भएछ अब उहाँले ल्याएर तपाईँहरूको भारी पुग्ने गरी पालम गाउनेछन् लु जाजा फुङसा अलिक चाँडै आइजने आँखाको इसाराले जाने सङ्केत दिन्छे जाँदै गर्दा त्यहीँ पाहुना बोल्छ होइन लुङ्गा हामीलाई त पालमको भारी होइन उहाँ लुङ्गा नै पनि पुग्थ्यो मलाई नै चाहिने भए पनि थोरै समय पर्खिनुहोला म आएर तपाईँहरूसँगै रातभरि धान नाच्नेछु ललुङ्गा भन्दै फुङसा अरू कसैको कुराको वास्ता नगरी आफ्नो बाटो लाग्छिन् कसैको खोजीमा लालची आँखा डुलाउँदै फुङसा बिहे घरको आँगनमा पुग्छे कसैको वास्ता नगरी आफ्नै वा धुनमा छे ए फुङसा किन नबोलेको तेरो गाउँमा आउँदा त थुली भए कि फुङसा पछाडि फर्केर माथि एक नम्बरको माकुली रहेछ जो स्कुलको हितैसी साथी सरी माकुले मैले मा तँलाई देखिनँ अनि कति बेला आइपुग्यो जना आको, पुङ्सा माकुलीको नजिक पुग्छे हामी त अहिले भर्खरै आइपुगेको नि यी दाईहरूसँग धान नाच्न माकुली आफ्नो समूहका दाईहरूलाई देखाउँदै बोल्छे अहिले हेर्न माकुली तँलाई यी दाईहरू सबै हाम्रै स्कुलका विद्यार्थी हुन् लाज लाग्दैन तँलाई फुङसा रिसाएको भावमा बोल्छे अनि माकुलीको हास समाते फुङसा बोल्छे लो हेँड माकुली पर पाउनारुको डेरामा धान नाच्न दाईहरूलाई पनि पाहुनाहरूसँग भिडाइदिए दाई, दाई जानु रे पर पाहुनाहरूको डेरामा माकुली दाई पर्ने प्रितमलाई भन्छ चे। एकछिन यो च्याप्रुङ नाचेको हेरौँ भनेको कस्तो रमाइलो भइरहेको छ प्रितम च्याप्रुङ नाच्लाई देखाउँदै बोल्छ अहो प्रितम कति बेला आइपुग्यो माखक हात बढाउँदै बोल्छ एहो माखक हामी भर्खर भर्खरै आइपुगेका हौ अनि के छ आलखबर प्रितम माखकसँग हात मिलाउँदै बोल्छ दुःख विराम जे जस्तो भए पनि माको आशीर्वादले गर्दा जिउँदैछु भन्नुपर्ला प्रितम माखक प्रितमको कुममा धापार्दै बोल्छ माखक र प्रितम पनि पहिला स्कुलको असल मित्र थिए जब माखकले स्कुल छाडेपछि उनीहरूको भेटघाट कमै मात्रामा हुन थाल्यो यहाँ नै स्कुल छोडेपछि त मलाई कस्ता नरमाइलो लाग्यो नि प्रितम माखको काँधमा हात राख्दै बोल्छ के गर्नु प्रितम प्रीतम परिस्थितिसँग आफू हारखानै पर्दो रहेछ माखको कुरामा निराशाको भाव पोखिन्छ माकुली र फुङसाले ती दुईको वार्तालाप मनन गरिरहेकी छिन् स्कुल छाडेपछि त निकै साह्रै घटिएछ नि पहिला त मोटो पो होइन र दुईजनाको वार्तालापको बिचमा माकुली पनि बोल्छे खै सबैले त्यसै भन्छन् बहिनी पनि सुकेर अस्ति पन्जरमा उभिनु मात्र बाँकी छ माख फुङसालाई पनि हेर्दै बोल्छ फुङसा मनमा नै बोल्छे माखको बोली कति वचन कति निराशी छ तर बाहिर निकाल्दिनन् बस मौन रहन्छे आदरणीय श्रोताहरू हरेक सिजन रेडियोभिजन एकानब्बी त सम्लब समयका हस् त्यसै गरी www.radiovision.com.np डब्लूब्लू डट रेडियोभिजन डट कम डट एनपी मार्फत तपाईँ हामीलाई सुनिरहनु भएको छ र तपाईँ कार्यक्रम स्पर्श सुन्दै हुनुहुन्छ कार्यक्रम स्पर्शमा हामी विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको भाषण गरेर तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ यो रात्रिकालीन बसाइलाई सुमधुरने भावनामय बनाउने प्रयास गर्ने गर्छौं धानच र च्याब्रुङ नाचको रमझममा भुलेका कसैलाई पनि समयको ख्याल भएन अचानक पारी गल्लीबाट चार पाँचजना झोला बोकेका मुखमा रातो रातोपट्टि बाँधेका जवानहरू आएर किन यति बेलासम्म पनि नसुतेको ल आ आफ्नो घर गएर सुत्ने भन्दा पो सबैको मुटु झस्किन्छ ल चुपचाप घर घर गएर सुत्ने फेरि पनि आदेश आउँछ अन्धकार रातलाई चिर्दै टाढा टाढासम्म सुनिने सुरिलो कोसी गरे ठुलेर खेत गरी साइलीको पालम र लिम्बुत्व झल्काउने लिम्बूहरूको च्याब्रुम एकैचोटि बन्द हुन्छ वातावरण धमिलिन्छ एक्कासी औँसीले छोप्छ झोपुँडेको झलमल रातलाई सबैको मनमा सन्तास बढ्छ अब के हुने हो कसैले सोच्न सकेनन् सबै मुखामुख गर्छन् सबै आदेश सुन्ने बित्तिकै चिरिङ बालेर रा, घरतिरको बाटो लाग्छन् च्याब्रुङ नाच रोकेर च्याब्रुङ बिसाउँदै एक पाका बोल्छन् होइन सरहरू हो यो त हाम्रो संस्कृति हो यस्तो खासीहरू कसैलाई पनि असर गरे जस्तो त लागेन हामीले तपाईँहरूको संस्कृति होइन भनेको छैनौँ तर संस्कृति झल्काउने पनि समय हुन्छ केही अड्केर बोल्छ ती जवान सबैको हात हातमा विस्फोटक हतियार भएकोले अब उपरान्त बोलेमा केही नकारात्मक हुने डरले सबै चुपचाप रहन्छन् ल आ आफ्नो घरतिर गार गएर सुत्ने यी यस्ता पर्ने समयमा यहाँ धान नाच्न आउने फुङसाहरूको देखाउँदै दे बोल्छ ल है हामीले यति भनिरहेका छौँ भरे अर्कै हाम्रो साथीहरू आउँछन् त्यति बेला त्यसै रहनुभयो भने उहाँहरूको कारबाहीमा पर्नुहुन्छ नि फेरि मैले त राम्रो मुखले सम्झाइरहेको ल ल आफ्नो आफ्नो घर जाने भन्दै उनीहरू बाटो लाग्छन् केही क्षणको भए पनि आफ्नो मौलिक खुसी खुसिएको अनुभव गरे बिहेमा रमाइलो गरिरहेका मान्छेहरूलाई पालमको भाकाहरूमा पिरती छोएर आफ्नो मन हलुका पार्न चाहनेहरूको सपना अधुरै रह्यो बल्ल बल्ल आएको सिजनमा धित मरञ्जेल च्याब्रुङ नासुने र पनि अधुरै रह्यो कोसी गरे ठुली साइलीका पालममा आफ्नो जवानीको रङहरू खोज्न चाहने बुढापाकाहरू पनि अपुरो पालम सुनेर मन अमिल्याउँदै घर घर परतिरबाट गोर्खे बोल्दै आउँछ ए माखक चिन्तानगर हामी त यहीँ गाउँको मान्छे हौँ साँच्चै भन्नुपर्दा हामी यो बिहेको कामदारी हौँ यो बिहेमा हामी नबस्ी काम चल्दैन त्यसैले हामी त नडरै धान नाच्नुपर्छ बोल्नुमा छुच्ची माकुलीले झट्टी भन्छे ए त्यसो भए आज गोर्खे दाईको ढाडमा नम्बरी भाँटा पर्ने विचार रहेछ होइन त ओहो माकुली बहिनी पनि कुरै नबुझी प्याची बोल्नुहुन्छ गोर्खे दाईको ढाडमा नम्बरी भाँटा होइन गोर्खे दाईको लकमा चाहिँ नम्बरी भाउजू पर्ने विचार छ गोर्खे माकुलीको छेउमा जाँदै बोल्छ अब त्यहाँ बस्नु उचित नरहेपछि माकुलीको समूह पनि आफ्नो गाउँतिर फर्किने सुरुमा लाग्छन् यदि बसिहालेमा भरै त्यहाँ कुनै अप्रिय घटना घट्ने सम्भावनाले सबैलाई त्रसित पार्छ लौ अब हामी पनि लाग्नु पर्ला यिनीहरूले भनेको मानेन भने भरे फेरि केही गर्ने पो हो कि केही ठेगान छैन प्रितम माखकसँग बिदा माग्छ लौ त प्रितम यो समय नै पो उस्तो भयो जता पनि डरै डर मात्र छ माखक मन अमिल्याउँदै बोल्छ तपाईँहरूसँग उज्यालोको व्यवस्था छ दाइ फुङसाले प्रितमलाई सोच्छे छ छ बहिनी टर्च तिनवटा छ फेरि उकालोमा खासै त्यस्तो अप्ठ्यारो छैन प्रितम टर्च देखाउँदै उत्तर दिन्छ ल एउटा बहिनी हो अब गएर केही क्षण भए पनि सुत्नुपर्छ प्रितम बाटो लाग्दै आफ्नो समूहका बहिनीहरूलाई भन्छ फुङसा बस्छ है भोलि त स्कुल आउँदैनस् होला पर्सि भेटौँ ल माकुलीको पनि माकुली पनि बाटो लाग्दै भुल्छे ल राम्रोसँग जाऊ है म भोलि यहाँ होइन पर्सि मात्रै स्कुल आउँछु ए अमाकुली रितालाई मेरो सम्झना सुनाइदिएला फुङसा जाँदै गरे कि रोक्दै भन्छे ल ल सबैजना बस भन्दै उकालोमा टर्चको सहाराले उजेल पर्छन् धेरै मान्छेहरूले भरिएको त्यो आँगनमा अब चार जना मात्र बाँकी छन् सबै आफ्नो बाटो लाग्यो भने पाहुनाहरू पनि डेराको ओछ्यानतिर लागे खुइले कान्छा पनि आफ्नो बाटो लाग्दै गर्दा अघि उसले पोखाएको जाँडमा चिप्लेर उतानुपर्छ थुक्क मर्न नसकेको अशक्तिहरूले यहाँ जाँड पोखाएछन् मरिहाल्नु बात नि बातो बाटोमा पोखाउँछन् खानेलाई भन्दा यस्तो पोखाउनेहरूलाई कुट्नु नि यी पनि उठेर कमेस्ट टट्काउँदै मधुरो चिराङ बाल्दै खुइले कान्छा पनि ओझेल पर्छ अब बाँकी रह्यो पाहुना र केही नजिकका मान्छेहरू मात्र गोर्खेले माखकको मनोबल बुझ्यो माखकको छेउमा जाँदै गोर्खे, गोर्खे बोल्छ ए माखक हामी त भरै मात्रै जाउँ केही हुँदैन धेरै हल्ला नगरी बसौँ कसैले केही गर्दैन माखक ढुक्क भर्यो माखक गोर्खेको कुरा स्वीकार गर्छ म चाहिँ भित्र लोकन्दीहरूसँग परिचय गर्न जान्छु तँ चाहिँ जतासुकै जा भन्दै गोर्खे घरभित्र प्रवेश गर्छ तीन चारजना मान्छेहरूको हुलमा फोङ्सा र माखक पनि बाँकी रहन्छन् अरू मान्छेहरू आफ्नो धुनमा गफ गरिरहेको देखेर फोङ्सा र माखक समीप हुन्छन् माखक फुङसालाई हेर्छ फुङ फुङसा पनि माखकलाई हेर्छ चार नयनको सङ्गम हुन्छ निश्चल प्रेमको वार्तालाप गर्छन् मौनमाया सार्दै ती नयनहरू हेरिरहन्छन् माखकलाई फुङसाले पनि हेरिरहन्छन् ती हेराइमा दुई मुटुको प्रीतिको बन्धन कसिँदै जान्छ जहाँ हजारौं अर्चनहरूले पनि टुटाउन वा छुटाउन नसक्ने गरी सायद ती आँखाहरूलाई सन्तुष्टि मिल्थ्यो होला र नजर झुक्छ फुङसा माखकले सम्बोधन गर्छ फुङसाले सुस्त शिर उठाउँछे फेरि त्यही पाराले हेर्छ माखकलाई फुङसाको हेराइमा अथा प्रेमको भावहरू पखिन्छन् माखकको नयनभरि पवित्र प्रेम गर्नेहरू कहिले डराउँदैनन् माखक र फुङसामा पनि पवित्र प्रेमको छालहरू दुई मुटुभरि छछल्की चा रहेको छ अमर उनीहरूको प्रेमको किनारमा कैयौँ बाढी पहिरो उर्लिए पनि तिनी छालमाथि तैरिनेछ उनीहरूमा भोक प्याज निन्द्रा र थकाइको प्रभाव थोरै पनि छैन किनकि उनीहरूमा पवित्र प्रेमको माखक संसार छ त्यसैले हजारौँ बाधा अर्चनले किनारा लगाए पनि तिनै सुन्दर संसारमा बास गर्नेछन् सिलोटीको शिरबाट सानो चाँदको टुक्रा एकदम मधुरो ज्योति छर्दै उम्किन लागेको सङ्केत भयो ती मधुरो प्रकाशमा फुङसाको सुन्दर मुहार पनि बल्न थाल्छ मानवती प्रकाश छर्ने टुक्राभन्दा कुनै कम छैन फुङसाको चेहरा सलक्क परेको लामो लामो केस हल्का हरियो रङको सिङ्गापुरे स्वेटर गुलाबी बुटेद्वारको लुङ्गीमा फुङसाको जवानै झल्किन्छ जो अप्सराकी रानी पनि फुङसालाई देखेर ईर्ष्या गर्छ होला फुङसाको अनुपम रूप रङ्ग र जवानीप्रति माखक एकरिन थाल्छ माखक आफूलाई एकरो हेरेको देखेर फुङसा शर्माउँदै सोध्छे किन यसरी एकरो हेरेको माखक छ अनि मुसुका हाँस्दै अरू कसैले नसुन्ने गरी बोल्छ तिमीलाई रूप दिने कुन भगवान् हो फुङसा फुङसाले माखकको तात्पर्य बुझे उसले पनि सुटुक्क भन्छे तिमीलाई रूप दिने जो थियो उसैले दिएको हो अनि मलाई किन तिमीलाई जति रूप दिएन त माखक फुङसाको कानैमा मुख लगेर बोल्छ यो बन्दा धेरै रूप दियो भने फुङसाको माखकलाई अरूले खोसाउँछ भनेर नि फुङसा लाजले मुख रातो पार्दै अर्कोपट्टि फर्किन्छ रात छिपिँदै जान्छ बिहे घरमा प्राय सुनसान हुन थाल्यो भित्र हाक पारे गाएको स्वर मात्र सुनिन्छ घरको सिक्वामा उभिएका ती प्रेम जोडीलाई घरको सिकुवामा उभिएका ती प्रेम जोडीलाई सुनसान र एकान्त ठाउँको जरुरत पर्छ जहाँ प्रेमका हजारौँ बन्धनहरू स्वतन्त्र रूपले बाँध्न सकिन्छ यस्तै स्थानको खोजीमा ती दुई प्राणीको आँखाहरू सलबलाउन थाल्छन् उनीहरूलाई कुनै कहीँ कसैको डर छैन प्रेमको लागि जीवनको आहुति दिन परे पनि पछि हट्ने छैन तिनीहरूमा अधिक साहस छ अनि प्रेम मिलनको लागि अथक प्रयासहरू छन् चन्द्रमाको रङ्गीन ज्योति धरतीभरि छरिएर संसार रङ्गीन देखिन्छ दुनिया सुनसानमा डुबेको छ पारी आङसाराङ र लाम्सेबुङको पाखामा भुकेका कुकुरहरूको एकह्रो आवाजले रङ्गीन वातावरणलाई बिथुलिए जस्तो लाग्छ तल निबु खोला र जुङजिवा खोलाको कहाली लाग्दो सुस्केराले वातावरणमा मोहक थपिदिन्छ माघ चिसो हावा मन्द मन्द आएर पिपलको पात सरेर हल्लाएर जान्छ त्यही बर रुखमुनि चौतारीमा एक प्रेम जोडी लागि अङ्गालोमा हराइरहेका छन् त्यहाँ उनीहरूलाई केही चिजको पनि बाधा पुर्याउने छैन उनीहरू बसेको चौतारीदेखि लगभग आधा किलोमिटर तल बिहे घरमा कहिले कहिले धिप्री बत्तीको झलाक झिलिक प्रकाश देखिन्छ त्यही बिहे घरको ठुलो टिनको छाना टल्केर जुनको प्रकाशलाई नै चुनौती दिए जस्तो लाग्छ उत्तर दिशाबाट चिसो सिरेटो सुइँ बहन्छ ती दुई मुटुलाई स्पर्श गर्छ फुङसाले आफ्नो शिर माखको न्यानो छातीमा लुकाउँछे माख फुङसाको केस राशि सुम्सुम्याउँदै आफ्नो अङ्गालोमा बाँच्छ अनि दुई मुटुको स्पन्दनहरू आपसमा वार्तालाप गर्छन् मानौ ती स्पन्दनमा युगुम पहिलेदेखिको साइनो छ र युगुम युगसम्म रहिरहनेछ जो बास् बिनाको निश्चल अङ्गालोमा फुक्सा पनि स्वतन्त्र रूपले बस्न् माखक फुङसालाई अँगालोमा बाँधेर आफू भावनामा डुब्न थाल्छ फुङसासँगको आफ्नो सुन्दर जीवनको बारेमा माखक मौन रहेको देखेर फुङसा सेर उठाउँदै बोल्छे माखक किन नबोलेको माखक फुङसाको हास समाउँदै बोल्छ फुङसा ऊ माथिको जुनलाई हेर त फुङसा जुनलाई हेर्दै सोध्छे किन र माख गम्भीर मुद्रामा बोल्छ फुङसा त्यो जुन भनेकै तिमी हो जो आकाश कि र म भनेको धरतीको धुलो हुँ जो तिमी र ममा हजारौँ गुणा फरक बनाइदिएको छ भगवान्ले यो त एउटा सपनीको भेट मात्र हो यो त एउटा सपनीको भेट मात्रले जुन एक रात देखियो अर्को रात हुँदैन माखको कुरा सुनेर फुङसा छक्क पर्दै सोध्छिन् होइन माख यो के भनेको रुन्चे स्वरमा बोल्छिन् मेरो प्रेमलाई तिमीले खेलाउन सम्झेको या त तिमीले मलाई प्रेम गर्दैनौ हामीमा के फरक छ फुङसाको अटुट प्रश्नले माखको मुटु छिरिन्छ होइन फुङ्सा म तिमीलाई प्रेम गर्दिनँ भनेको होइन सायद यो संसारमा मैले जति प्रेम अरू कसैले पनि तिमीलाई गर्दैन होला तर विडम्बना आजको जुन दृष्टिकोणले हेर्नुपर्ने हुन्छ तर विडम्बना समाजको जुन दृष्टिकोणले हेर्नुपर्ने हुन्छ त्योभन्दा हामी फरकमा छौँ फुङसा सुकसुकाउन थाल्छ माखक मलाई समाजको डर देखाएर मेरो प्रेमलाई लत्याउने कोसिस नगर म जस्तो सुकै परिस्थितिसँग पनि सङ्घर्ष गर्न तयार छु तर मेरो प्रेमलाई गुमाउन सक्दिनँ फुङसाको अटुट प्रश्नले माखकको मुठ चिरिन्छ होइन फुङसा म तिमीलाई प्रेम गर्दिनँ भनेको होइन सायद यो संसारमा मैले जति प्रेम अरू कसैले पनि तिमीलाई गर्दैनन् होला माखक फुङसाको शिर आफ्नो काखमा राख्दै बोल्छ फुङसा मैले हाम्रो प्रेमलाई लत्याउन खोजेको होइन हाम्रो प्रेमको लागि दुवैजना सतर्कताको लागि मैले यो कुरा गरेको हो किचेनको मौनलाई पछि सुखसुकाउँदै बोल्छे माखक तिमीले आफ्नो भावनामा डुबेर हाम्रो प्रेम र जिन्दगीको कल्पना नगर भावना र कल्पना साँच्चै मिठो हुन्छ तर त्यति नै त्यसको रूप रङ हुँदैन उपयोगमा केवल फिक्का र खल्लो हुन्छ जसले जिउनुको अर्थहरूमा नैराश्य ल्याइदिन्छ अनि भावुक मान्छेहरूको आत्मबल कमजोर हुन्छ र आफ्नो कर्मदेखि निराश हुन्छन् जीवनदेखि हार खान्छन् एक दुखियाको आत्मिक धारण नै सुन्दर कल्पनामा हराउनु र भित्री भावनामा बग्नु हो त्यो नै उसको जिउने प्रेरणा हुन्छ भावना र कल्पनामा नै भविष्यको सुन्दर महल बनाउँछन् त्यही महलभित्र आफ्नो सुखी जिन्दगीको कल्पना गर्छन् र त्यसैमा हराउँछ त्यसैमा मर्छन् तर त्यहाँ जीवन हुँदैन मात्र जिउँदोल्लास हुन्छ हो फुङ्सा उनीहरू जिउँदोल्लास हुन् जो आफै भएका होइनन् समाजका साथी ठेकेदारहरूले पारेको हुन्छ तर माखक यस्तो मान्छेलाई प्राप्ति मिलन सक्दैन प्राप्तिको लागि त सङ्घर्ष गर्नुपर्छ आत्मबल दहो बनाएर हुन त हो तर उनीहरूलाई प्राप्तिको वास्ता पनि छैन किनकि कैयौँ खुसीहरू आफ्नै अङ्गालोबाट गुमाएर बेचेनी बेचैनी अवस्थामा जिएका हुन्छन् पाउनु मात्र ठुलो कुरा होइन माखक गुमाउनु पनि ठुलै हो पाउनु मात्र ठुलो कुरा होइन माखक गुमाउनु पनि ठुलै हो जो संसारका जति पनि विद्वानहरूले केही गुमाएर त विद्वान भए त्यसो भए तिमीलाई एउटा कुरा सोधौँ सोधन किन एउटा मात्र हजारौँ भए पनि हुन्छ गुमाउनु पनि ठुलो कुरा भए के तिमीले यो हाम्रो प्रेमलाई गुमाउन सक्छौ झस्किन्छ माखको त्यो प्रश्नले फुङसाको मुटुमा सयौँ भोल्टको करेन्ट लागेजै हुन्छ विशालो तिरले सिधा कलेचामै रोपे जस्तो भयो आफ्नै आत्मीयले नलाग्ने छुरुले मुटु चिरा चिरा पार्न खोजे जस्तो हुन्छ फुङसालाई अनि माखको अङ्गालोबाट सेर उठाएर माखको मुहारमा एक अनौठो पाराले हेर्छिन् फुङसाको मुहारभरि माखकप्रति प्रश्नका रेखाहरू कुलिन्छन् आफ्नो हृदयको ढुकढुके देशा कतै पराइपू हो कि भनेर गहिरिएर माखकको नयनमा निहाल्छिन् केही क्षण अगाडि मात्र रोएर रोकिएकी फुङसा फेरि आँसुका ढिक्का खाउन थाल्छिन् केही शब्द नबोली हिक्का छोडी रुन्छन् फुङसाको रुवाई देखेर माखक अझमस्मा पर्छ न त संवेदना नै प्रकट गर्न सक्छ न त क्षमा नै माग्न सक्छ माखकको पनि आँखा रसाउँछ फुङसार हुँदै बोल्छे माखक प्रेम समयको फाँटबाट जिन्दगीको बोटमा फुल्ने फुल हो यो न त ओइलेर झर्न नै सक्छ न त इच्छा काट्न नै सकिन्छ जो एक फेर फुल्यो रहिरहन्छ जबसम्म जिन्दगी रहन्छ त्यसैले त प्रेमको सम्बन्ध जिन्दगीसँग जोडिएको हुन्छ जब दुई प्रेमवालाहरूको जिन्दगी यो दुनियाँबाट सदाको लागि टाढा हुन्छन् अनि प्रेम पनि संसारबाट टाढा भएर जान्छन् यदि मैले हाम्रो साम यदि मैले यदि मैले हाम्रो प्रेम गुमाउनु नै तिम्रो लागि भलो हुन्छ भने र तिम्रो इच्छा पनि यसैमा छ भने ठिकै छ हतार हतार माखकले फुङसाको मुख थुनिदिन्छ अनि गहिरो चोटको पीडाबाट बोल्छ फुङसा मैले हाम्रो प्रेमको अन्त्य चाहेको होइन हाम्रो प्रेमको जीवन चाहन्छु तर माखक रोकिन्छ तर के तर फुङसाले सोच्छे माखक भावुक भएर बोल्छ फुङसा कसैले पनि आफ्नो प्रेमको अन्त्य चाहँदैन तर नचाहँदा नचाहँदै पनि प्रेम अन्त्य हुन्छ जसका कारणहरू थुप्रै छन् त्यही कारणबाट हामीले हाम्रो प्रेमको लागि पाठ सिक्नुपर्छ किनकि हाम्रो प्रेम पनि त्यही समाजको बारीमा फुलेको फुल हो तसर्थ समाजले जसको अन्त्य गर्न सक्छ कतै यस्तो भएछ भने हामीले यसको विकल्प सोच्नुपर्छ भन्ने हेतुले मैले यो कुरा गरेको हो खुक्सा आँसु पुस्तै तिमी किन समाजसँग डराउँछौ आखिर समाज पनि त त्यही हो जो तिमी छौ र म छु र उनीहरू छन् तिमीले नै भनेको होइन हामीले अब समाजमा परिवर्तन ल्याउनुपर्छ भनेर तर तिमी किन समाजकै पुरानो रीतसँग डराउँछौ माखाको फुङसालाई अति प्यारोको आफ्नो काखमा सुताउँदै बोल्छ फुङसा तिमी कति महान् छौ तिम्रा शब्दहरू कति उपयोगी छन् साँच्चै तिम्रो हृदय कति निश्चल छ जहाँ पवित्र भावनाहरू मात्र सधैँ बगिरहन्छ तिम्रा यी भावना र विचारहरू म सधैँ कदर गरिरहनेछु किनकि तिमी एक धनाट्य परिवारमा हुर्केर पनि म जस्तालाई भेदभाव कहिले राखेनौ त्यसैले त मेरो हृदयले तिम्रो हृदयमा रात जुमाउन पुगेछु फुङसा मौन रहन्छे अब फुङसा पनि भावनामा बहन थाली माखक फुङसाको केस राशि सुमसुमै रहन्छ हावा बहन्दा पिपलको बोटबाट निस्केको आवाज बाहेक प्राय वातावरण सुनसान छ फुङसा मौन रहेको देखेर शून्य वातावरणलाई भङ्ग पार्दै माखक बोल्छ फुङसा मलाई मात्र भन्थ्यो भावनामा नहराऊ भनेर तर आज तिमी पनि फुङ्सा माखकको काखबाट सेर उठाउँदै मसिनो स्वरमा बोल्छे यसको पनि समय हुँदो रहेछ माखक जुन समयले अहिले मेरो मन त्यहाँ पुर्यायो फुङसा हाम्रो प्रेम कहिलेसम्म रहन्छ जनम जनम जनमलाई मेरो हृदयमा कुनै पाप छैन मैले कसैमाथि अन्याय गरेको छुइनँ तब माङले पनि मलाई मेरो प्रेमको लागि आशीर्वाद दिनेछ माख फुङसाको आफूप्रति अथा प्रेमको दृढ विश्वासको लागि आकाशमा हेरेर मनमनै कामना गर्छ ओत माङेशेवार हो यो हाम्रो प्रेमलाई सफल पारिदिनु है तल निम्बु खोलाएर जुङजिवाको चिसो सेरेटो सरेर बहँदै आयो अनि माथि सिलौटीको पनि त्यहीँ पुग्यो जनाको आवरणलाई स्पर्श गर्दै भित्री मुटुमा पुग्यो दुवैजना एक आपसको न्यानो अङ्गालोमा बाँधिए त्यो सिरेटोले बिहानीको संकेत दिन थाल्छ तर ती प्रेमको अन्त्य संसारमा हराएका प्रेम, प्रेम जोडीलाई था। के थाहा प्रकृतिको नियमले हामीलाई आजको लागि विदाईको संसारमा पुर्याउँदैछ भनेर उनीहरूलाई त केवल दुई मुटुको भकारीमा माया भर्नु छ बगिरहने समयको गतिलाई कसले पो रोक्न सक्छ र बगिरहन्छ आफ्नै रफ्तारमा कसैको प्रवाह नगरी अटुट रूपमा अभिरल अभिरल अनि पुग्यो प्रेम जोडीको सामुन्ने वारिपारीबाट पहिलो डाक भाले बासेको सुनियो दुवैजना झस्के अनि प्रेमको सुन्दर संसारबाट फर्के त्यही उजाड धरातलमा दुवैजनाको आँखामा नितको प्रभाव थोरै पनि छैन दुवैजना हेराहेर गर्छन् छुट्ने मनसायो भने पटक्कै छैन नचाहँदा नचाहँदै पनि आखिर प्रतिकूल समयको कारण छुट्न विवश हुन्छन् मनले नमानी नमानी माखक बोल्छ फोङ्सा हिँड म तिमीलाई बिहे गर्छु म पुर्याइदिन्छु फोक्सा अस्वीकार गर्दै बोल्छे होइन माखक पर्दैन तिमी यहाँबाट जाऊ भरे मान्छेले देख्यो भने अनर्थ हुन्छ फोङसाको कुरा माखकलाई ठिकै लाग्छ उनीहरू छुट्टिन्छन् प्रेमको बन्धन युग, युग लागि बाँधेर निलो आकाशलाई नै थामे जस्तो भाव फक्तागलुङको काखमा लम्पसार परेर सुतेका पान्थर र चारखलको बीचमा रहेको राँके भन्ज्याङ डाँडादेखि तल तल धुर्विषे पञ्चमी हुँदै फाकेपको सेरोफेरोमा चिसो बता सुई सुई बहन्छ फाक्तेपदेखि उत्तर दिशामा रहेको विराजमान चोलो चोलोङ्गियाको चित्रमा बादलको खुस्टो ओढ्दा कुनै चित्रकारले मेहनत लगाएर बनाए जस्तो देखिन्छ वरिपरि पाखामा बसन्तको पर्खाइमा रहेको लाली बोटहरूले कोलबुङ स्कुलको सौन्दर्य अझै बढाए जस्तो देखिन्छ अनि तल तल बेसीका फाटहरूमा धान सकेको खाली खेतको गराहरूले फाक्तेपको महक थपिदिन्छ आदरणीय श्रोता यतिन्जेल तपाईँले सुन्नुभएको वाचन इक्साङ चेम्जोङको उपन्यास कालो आकाशको वाचन थियो कालो आकाशको आज दोस्रो श्रृङ्खलाको वाचन तपाईँले सुनिसक्नु भएको छ कालो आकाश उपन्यासको बाँकी अंशको वाचन तेस्रो श्रृङ्खलामा लिएर आउनेछौ